देखनु के को, को पारा चुरन्तै ओहो मैले यति श्रद्धासित यति स्नेद्भावना यो मालाको यत्रो अपमान देवराज तिमी र तिम्रा अनुचार जति छन् साथीहरू तिम्रा संघातिहरू तिम्रा समूहहरू देवलोकमा सबैको अब दयनीय स्थिति हुन्छ देवलोकको श्री समृद्धि गल्छ अब भनेर स्थापित गर्दैन महाराज परीक्षीजी तपस्या गर्ने ठुला ठुला जीवन साधकहरू तिनीहरूले दिएका श्राप पनि लाग्छन् वरदान पनि लाग्छन् त्यसपछि बिस्तारो बिस्तारो देवलोकको श्री समृद्धि गल्दै गयो र आखिरमा के गर्ने त अब यसलाई सम्हाल्नको लागि फेरि यसलाई कसरी उठाउने आफ्नो स्थितिमा पुर्याउने भनेर सारा देवताहरू चिन्तित भए र गएर लोकपितामा ब्रह्माजीलाई पुकार्छन् ब्रह्माजीले भन्नुहुन्छ म एक्लैको यो समाधानको शक्ति छैन म मात्रैले केही गरेर हुँदैन अब हामी सबै जाउँ भगवान श्रीहरिलाई पुकारौँ लोकरक्षक भगवान श्रीमन नारायणलाई भनेर सबै देवता ब्रह्माजीको नेतृत्वमा भगवानलाई स्तुति वन्दना गर्न गए जहाँ प्रभु क्षीर सागरसाई विराजमान हुनुहुन्थ्यो उहाँ सबले गएर भगवान श्रीमन प्रभु पुभु श्रीनारायण प्रकट हुनुभयो भगवान आज्ञा हुन्छ हे ब्रह्मादि देवताहरू अब सबैले एउटा महान उपाय त्यो गर्नु पर्यो समुद्र मन्थन गर्नु पर्यो समुद्र मन्थन गर्ने अन्त ब्रह्म अहो शभो हे देवा मम भाषितम् श्रृणुता बहिता सर्वे श्रेवश्याथासुरा देवपक्षले पनि हामी त देवताप हौ कहाँ कसैको सामु झुक्छौँ र भन्ने भावना राख्ने जाने अब खुर्क गएर दानवहरूलाई पनि मनाउने एकतर्फ दानवहरू हुन् एकतर्फ आफूहरू भएर अब गर्ने के त भन्दा समुद्र मन्थन गर्ने देवताहरूले भने प्रभु दानवहरू त मान्दै मान्दैनन् पूर्वतिर जाउँ है भनौँ भने पश्चिमतिर कुद्न थाल्छन् त्यस्ता छन् था यिनीहरू यिनलाई कसरी मनाउनु कसरी तालमेलमा राख्नु यिनलाई भगवानले भन्नुभयो र विचार गर्नुपर्छ अरयो पिही सन्देय सती कार्यर्थ गौरवी यदि आफ्नो काम पटिन्छ भने आफ्ना दुश्मनहरूलाई पनि मनाउनु पर्छ आफ्नो काम चलाउनको लागि बनाउनको लागि कौडीलाई पनि बाबु मल्नुपर्छ भन्दैन अरयो पिही सन्देय सती कार्यर्थ कसरी मनाउनु र प्रभु मान्दै मान्दैनन् अहिलेसम्मको हाम्रो अनुभवले त तिनीहरू त बाहुटा छन् बाहुटा भनेको उल्टो गर्ने होइन कस्तो कुरा गरे हेर्नुहोस् एउटा दृष्टान्त छ भगवान दृष्टान्त पनि सुनाउनुहुन्छ अहि मुस देवा यर्थस्य पदभि कतै सर्प कथा छ एउटा सर्प झोकिएर फन्नामा फँसो पासोमा अब निक्लिने उपाय छैन के गरे निक्लिने यताबाट जुक्ति गरौँ उताढो जुक्ति गरौँ केही लागेन हतास भइराखेको त एउटा मुसो पनि आएर त्यही पासमा पस फसो त्यही फन्दामा अनि सर्पले भनौ एउटा उपाय त हुने भयो अब ठीक छ यो मेरो साथी हुनसक्छ भनेर त्यो मुसालाई हेर मुसा भाई, अगी पछिको हिसाबले भने त तँलाई देख्नको बित्तिकै म घोपकै पारिदिन्थेँ तर आज त्यसो गर्दिनँ म त नडर मबाट आज हामी दुवैले आफ्नो चिन्ता मेटाउनलाई परस्पर सहयोगी एउटा केही यस्तो काम गर्नुपर्छ हेर तेर दाँत छन् नि दाँत तेर दाँतमा त यी तार काट्ने शक्ति छ तल पातला पातल तार छन् यो फन्दामा ती तारहरू त काटिँदै आफ्नो दाँतले अनि पर्छ तँलाई पनि उत्तिकै चिन्ता छ कसरी निक्लेर जाउँ भनेर म पनि त्यत्तिकै चिन्तित छु अनि काम भन्छ आज म तँलाई केही पनि गर्दिनँ चुपचाप र बिल्कुल शान्ति साथ चिन्ता नगर यति मिलेर गर्नुपऱ्यो आज भनेर भनौ सर्पले मुसाले मानो कुतुर कुतुर कुदुर कुतुर गर्दै तलका सारा साना साना तार काटिदियो पाल पारिदियो अन्त त्यस पालबाट सर्प पनि निस्किएर गयो मुसो पनि निस्किएर गयो हे देवताहरू हो अर यो सन्देह सती कार्य अर्थ गौरवी अहि मुसको बे भर्तस्य पदवी गतै यो त भयो ल भयो हामी उपाय गरौँ प्रभु दानवहरूलाई पनि मनाउने उपाय गरौँ होइन अर्थ केही भन्दा मानेनन् भने जे निस्किन्छ नि यो समुद्र मन्थनबाट त्यसको फिफ्टी फिफ्टी बास पचास प्रतिशत तिम्रो पचास प्रतिशत हाम्रो भनेर भन्नु सुन्ने बित्तिकै मान्छन् धान धान गाउ भगवान्ले हवस् त्यही गरौँ न भनेर तिनीहरूले माने देवताहरूले र अब देवताहरू गए जस्तो भगवान्को सल्लाह थियो दानवहरूसँग आधा हिस्सा तिमीहरूलाई मिल्छ भन्ने कुरा पनि गरेर आए अनि अब त्यो व्यवस्था पनि भइसकेपछि स्वर्ण थाले देवता प्रभु गर्नु चाहिँ के पर्ने हो समुद्र मन्थन मैले भने नि कुन समुद्रको मन्थन प्रभु क्षीरसागरको मन्थन अनि क्षिर सागरमा जे छ त्यसैको मात्रै मन्थन गर्ने हो कि बाहिरबाट केही ल्याएर मिलाउने पनि त्यसमा भन्दा भगवान्ले आज्ञा भयो क्षिपवा क्षिरो सर्वा विरुद्ध तृणलत औषधी क्षिरसागरमा अहिलेको यस दृष्टिभित्र जुन सुन्दर वनस्पति जगतका औषधी जगतका दिव्य वस्तुहरू छन् जीवनदायी वस्तुहरू तिनीहरूलाई पनि यसमा थाले अनि यत्रो मथने भाँडो त मधानी पनि तगड़े चाहिएला अनि मधानी मात्रै तगडा भएर हुँदैन नेती पनि तगड़े चाहिएला त्यसको के व्यवस्था गर्ने प्रभु भनेर सब भन्न थाले भगवानले आज्ञा भौ क्षिप क्षेत्र मिरु तृण लतौषधि मन्थान मन्दरम कृतवा नेत्रम कृत्वा त वासुकी मधानी चाहिँ मन्दराचललाई बनाउने अनि नेती चाहिँ नागराज वासुकीलाई बनाउने भन्ने भगवान्लाई आज्ञा भयो त्यो सब सल्लाह पाएर भगवानको आदेश पाएर त्यहाँबाट देवता दानव सबै मिलेर गए मन्दराचललाई ल्याउनु पर्यो भनेर एकतिरबाट देवता अर्कातिरबाट दानव भएर होष्टे है गर्न थाले अलिअलि उचालिएको थियो कसको कर परेन को, को नि त सबैको गर्दन जोकाइदिन हात बाँचिदिन थालौ भारत त्यसको इतिहास सही भयो सब विकलाङ्ग बन्न थाले अनि आखिरमा यसम क्वापी गति नास्ति त्यसआम नारायणी गति भने जस्तो भयो सब प्रभु श्रीनारायणलाई पुकार्न थाले नारायण नारायण नारायण श्रीमन श्रीमन नारायण नारायण नारायण narayana narayana narayana shri narayana narayana narayana shri narayana narayana narayana narayana Sh offset, narayana shri narayana narayana, narayana, narayana Sh.> भगवान को यसरी सब भगवान्लाई पुकारर्न थाले आखिरमा भगवान जानुभयो गरुडीजीको पिठोमा बसेर र मन्दराचल्दै गरुडजीको पिठीमै राखेर त्यस ठाउँमा पुर्याइदिनु भयो जहाँ समुद्र मन्थन हुने थियो क्षीरसागरको त्यसपछि त्यो समस्या पनि समाधान हो मधानीको तर अब नेतिको आवश्यकता थियो भगवानको आज्ञा भएको थियो वासुकी नागराजलाई नेति बनाउने भन्ने सब गए प्रभु श्री हरिको यस्तो सत्सङ्कल्प छ समुद्र मन्थन हामीलाई गराइदिने हामीबाट र हाम्रा लागि नेति बनिदिने काम चाहिँ नागराज वासुकीले गर्ने भन्ने प्रभुको निर्देश छ हामी प्रभुको प्रेरणा लिएर आएका हौँ नागराज कृपा गरिदिनु पर्यो भनेर सबले भने नागराज बासुकी राजी भए नेती बनिदिनको लागि र नागराज बासुकीलाई ल्याइयो नेती बन्न तयार भइसकेका नागराज बासुकीलाई अब सवाल आयो पुच्छर कसले समाउने टाउको कसले समाउने देवताहरू भन्छन् हामी किन समाउँथ्यौँ पुच्छर दानवहरू भन्छन् हामी किन समाउँथ्यौँ पुच्छर टाउकै समाउँछौँ बाबा एउटा टाउको छ दुईतिर छन् पुच्छर पनि एउटा छ दुईतिर छन् समाउनेहरू आखिर एकतिर नै एकतिर त बाँडिनुपर्छ नि ऊ पनि भन्ने टाउकै समाउँछौँ ऊ पनि भन्ने टाउकै समाउँ दानवहरूले टाउको टाउको भनेर पिरोले देख्दाखेरि हल्लो मल्ल परेर देवताहरू ओठमुख सुकाएर भगवान्तिर था हेर्न थाले प्रभु यिनीहरू त एकदम हामी त शिर समाउँछौँ हामी त शिर समाउँछौँ भनेर पिरोल्छन् नि के गर्ने प्रभु भनेर सोधेँ भगवान्ले आज्ञा भाउ यिनीहरू शिर समाउँछौँ भनेर के के पाउँछौँ भनेर पिरोल्छन् नि शिर शिर नै समाल्छन् समान समाउन दे हो यिनीहरूले शिर समाउनु टाउको समाउने पछि यिनीहरूलाई मजा चाख्ने अवसर मिल्छ नि जब एकदम घर्षण हुन्छ नि समुद्र मन्थनको बेलामा त्यस बेला लामो लामो तातो तातो विषयलो सास फेर्छन् नागराज भासुकीले अनि त्यस बेला हरे किन चाहिँ टाउको समाए भनेर यिनीहरू आफै पछ समाउन देऊ अहिले केही नभन् ठिक छ दानवहरूले शिर समाउन् देवताहरूले पुच्छर समाउने यसैमा राजी हुने काम भन्छ भनेर भगवानले तपाईँलाई सम्झाइदिनु भो मन्थानम मन्दरम कृतवा नेत्रम कृत्वा दुबा सुकिम सहाएन मया देवा निरमन्त प्रभु हामीले मात्रै देवताहरूले मात्रै लागेर यो हुन्छ कि हजुरले कृपा गरिदिनुहुन्छ साथ दिनुहुन्छ भगवानले मुस्कुराएर आज्ञा भयो तिमीहरूले जहिले जहिले मलाई बोलायो सहायता माग्यो मैले कहिले नाइ भनेको छु के सोधेको यो म त छँदैछु नि सधैँ साथ भनेर भगवानले आज्ञा भयो र त्यसपछि सबैलाई सावधान गराइदिनु भयो गराइदिनु भयो गरा हेर कतिपयले कालकोटको पनि डर मानिराखेका थिए प्रभु सुनिन्छ समुद्र मन्थनबाट त कालकोट पनि पैदा हुन्छ अरे त्यस्तो महाविष पैदा भयो भने के गर्ने भगवान्ले आज्ञा भयो नभेतव्य कालकोट हषादलधी सम्भव हात म एउटा कुरा भनिदिन्छु नि देवताहरू कुनै राम्रो लोभ लाग्दा कुरा निक्ल्यो भने त्यतैतिर हाँपझाप गर्नुपट्टि चिज नलाग्नु लोभ नगर्नु लोभ कार्ययो नबोझातु रोशककार सु। कर्म कुनै कुरा मिलेन भनेर रिसाउनु पनि हुन्न नि मन सन्तुलित राख्नु पर पर्छ भनेर भगवानले यस प्रकारले निर्देश बख्यो अब मन्दराचल पनि आइपुगेका थिए म थानी भएर त्यसपछि नेतिको पनि व्यवस्था भइसकेका भगवानले त्यो मन्दराचल उठाउने बेलामा अङ्गभङ्ग भएकाहरूलाई सबैलाई विकलाङ्ग बनेकाहरूलाई अमृत दृष्टिले सबलाई स्वस्थ बनाइसक्नु भएको थियो ती अब समुद्र मन्थनको यस क्रममा जुट्नेवाला थिए ओहो भगवान पनि देवताका पक्षधर बनेर बडो सुन्दर पिताम्बर धारण गरेको अवस्था भगवानको कति सुन्दर कति सुन्दर के वर्णन गर्ने घुङको परेका केसहरू छन् पीताम्बर भगवान वनमाल सुशोभित अत्यन्त सुन्दर आफ्ना चार भुजाहरु जो सम्पूर्ण संसारका लागि अभयदायी भुजा छन् भगवान्का भुजाहरु द्वारा नागराज वासुकीको पुच्छर समातेर देवताहरूको नेतृत्व गर्दै दे। समुद्र मन्थनमा सरुद्र मन्थन, मन्थन चल्न थालो घर घर घर घर आवाजको साथमा सारा क्षिरसागर क्षुब्ध भयो उत्ताल तरङ्गहरू उठिराखेका थिए त्यसरी सब उत्साह साथ समुद्र मन्थनमा जुटेको बेलामा भने त थियो अमृत उत्पादन गर्नुपर्छ त्यसबाट प्रभुले आज्ञा भएको थियो जुन जुन अमृतको पान गर्नाले मृत्युग्रस्त पनि अमर हुन्छन् भनेर भगवानले यसको लागि प्रेरणा बक्षेको थियो तर पैदा हुने बेलामा त म ताक्छु मुडो भन्छ रुँडो भने जस्तो भयो मन कछु हेना प्राणी तिम्रो मनमा एक थोक थियो होला तर अर्थोकै विधाताको निर्देश अनुसार भनेर भन्नु पर्ने स्थिति भयो त्यहाँ कालकुट महाविष कालो सारा देवताहरू प्रजापतिहरू चिन्तित भयो हो यो त संसारलाई नै दग्ध गराउने खालको महाविष प्रकट भयो अब के गर्ने भनेर सब चिन्तित हुन थाले भगवानतिर ओठमुख सुकाएर हेर्न थाले प्रभु अब कसरी बच्ने यसको आतंकबाट त्रासबाट भनेर भगवानले आज्ञा भयो किन पिर माने हाम्रै साथमा यहाँ शङ्कर भगवान् भोलेनाथ हुनुहुन्न कि क्या हो? शिवजी हुनुहुन्छ नि यहाँ उहाँ त कालकुट क्या कालकुटको जिजु भए पनि शान्त गरिदिनुहुन्छ उहाँलाई पुकार न सबै गएर अनि समस्त देवताहरू प्रजापतिहरू गए भगवान् भोलेनाथलाई पुकार्न भगवान् भोलेनाथको बायाँतिर गौरी माता हुनुहुन्थ्यो भगवान् शङ्कर भन्नुहुन्छ हे गौरी हे पार्वती तिमी त मेरो अर्धाङ्गिनी हौ जीवन सहचारिणी हौ तिमीलाई पिर त लाग्दैन हेर सारा यी प्राणीहरू मेरो लागि पुकार राखेका छन् यो विष्ण गर्नलाई यसलाई समान गर्नलाई मैले अभयदान दिनु छ यिनलाई आसाम प्राण परिसुन विधेयम अभयम इमे. इनलाई, मैले अभयदान दिनु छ यतावान हि प्रभोर्थो यनम किनभने समाजमा कोही ठुलो छ अवकाशले आर्थिक दृष्टिले बलले बुद्धिले विद्याले बरकतले त्यो ठुला भागाको ठुलोपन त्यसै मानेमा सार्थक हुन्छ कि त्यसले पछि छुटेकाहरूलाई मद्दत गरोस् यतावानी प्रभुरहर्थ यद दिन परिपालन त्यसो हुनाले यी बिचराहरू सब मलाई पुकारिराखेका छन् पार्वती गौरी मैले यो पान गर्नु छ यिनलाई जीवनदान दिनको लागि तिमी चिन्तित त हुन्नौ डराउँदिनौ हु? मलाई मन्जुरी दिन्छौ म पिउँ यसलाई दिन्छौ